लर्निंग नदी, साथ इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एनिंगी खैर चार पर्सा नारायणी डेवलपमेंट बैंक मोबाइल अंठानब्बे चार बावन छया एकै साथ रङ्गीन छपाई गर्ने एक मात्रा क्वालिटी प्रेस छापा चितवन विद्युत प्राधिकरण अगाडि कोड शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी राम्रो ल्याउने रेडियो ट अनलाइन भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि चिकित्सकहरूले तीन महिना आराम गर्न सुझाव दिएका छन् पोक्सोको क्यान्सरको प्रारम्भिक उपचार गराएर फर्किए लगत्तै कोइरालाको छातीको सिटी गरिएको छ प्रधानमन्त्री कोइरालालाई उपचारमा संलग्न चिकित्सकले कम्तीमा तीन महिना आराम गर्न सुझाव दिएको स्रोतले बताएको छ उहाँलाई बेला बेलामा उच्च ज्वरो आउनु रक्तचाप बढ्नुका साथै खोकी समेत लागेपछि केही दिन अघि राति ओम अस्पताल लगिएको थियो अमेरिकामा रेडियो विकिरणबाट उपचार गराउनुभएका कोइरालालाई कमजोरीपनाले सताएको चिकित्सकले बताएका छन् उपचारबाट फिर्ता भएपछि नै प्रधानमन्त्री कोइरालाले भेटभा कङ्ग्रेसका केही नेताहरूले पार्टीको गतिविधि शून्य भएको भन्दै के केन्द्रीय समितिको बैठक बोलाउन माग गरेपछि कोइरालाले आज पार्टीका केही नेताहरूसँग परामर्श गर्नुभएको छ उपसभापति रामचन्द्र पौडेल महामन्त्री कृष्ण प्रसाद सिटौला लगायतका नेताहरूसँग कोइरालाले केन्द्रीय समिति बैठक बोलाउने विषयमा अनौपचारिक छलफल गर्नुभएको बताइएको छ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शुरू हुँदैछ बैठकमा नहौं महाधिवेशनको समीक्षा महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन केन्द्रीय कमिटी बैठक सञ्चालन कार्यविधि तथा आचार संहिता निर्माण पोलिट ब्यूरो तथा स्थायी कमिटिको निर्वाचन केन्द्रीय कमिटिका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यहरूको मर्यादा क्रम निर्धारण कार्यविभाजन तथा योजना लगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् यस्तै सरकार तथा संविधान सभाको कामबारे समीक्षा गर्ने कार्यक्रम पनि रहेको छ पछिल्लो पटक एमाले मन्त्री र नेताहरूले कङ्ग्रेस नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन् नौ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि एमाले केन्द्रीय कमिटिको बैठक दोस्रो पटक बस्दैछ यसअघि साउन दुई गते पहिलो बैठक बसेको थियो व्यवस्थापिका संसदको आजको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले दर्ता गराउनु भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको छ थापाले स्थानीय निकायको निर्वाचन नहुँदा अर्बौँ रुपैयाँ हिनामिना भएको भन्दै मिति तोक्नुपर्ने भन्दै मिति तोक्नुपर्ने माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनु भएको छ आजकै बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथि पनि छलफल हुने कार्यसूची रहेको छ भने नेकपा एमालेका केही नेताहरूले दिनेश अधिकारीको मृत्युका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको कामकारवाही चल्न नदिने चेतावनी दिएका छन् एमाले नेता राजेन्द्र पाण्डेले संसदीय छानबिन समिति गठन नभएसम्म नछाड्ने बताउँदै आउनु छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काश्मीर भ्रमणको पूर्व सन्ध्यामा सीमा सुरक्षा बल बिएसएफमाथि e हमला भएको छ हमलामा सीमा सुरक्षा बलका सात जवान घाइते भएका छन् भारतीय प्रधानमन्त्री मोदी आज भारत प्रशासित क्षेत्र काश्मीरको भ्रमणमा जाने तयारीमा हुनुहुन्छ काश्मीरमा रहेको बिएसएफको e उनासाठी बटालियनको ढुकुटीमाथि आतङ्ककारी हमला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ड्युटीबाट फर्किरहेको सैन्य ढुकुटीमाथि हमला भएको जनाइएको छ घाइतेहरूको सेनाको बेस अस्पतालमा उपचार भइरहेको छ भारतीय प्रधानमन्त्री मोदी कश्मीरको भ्रमणका क्रममा लेह लद्दाख र कारगिल पुग्ने कार्यक्रम तय भएको छ कारगिलमा प्रधानमन्त्री मोदीले पावर ट्रान्समिसन प्रोजेक्टको शिलान्यास गर्नुहुनेछ उहाँको यो दोस्रो भ्रमण हो र मलेसियामा पर्सिदेखि भदौ गते सम्म सञ्चालन हुने एसिससी अन्डर 16 प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली मलेसिया प्रस्थान गरेको छ मलेसिया जाने युवा टोलीलाई नेपाल क्रिकेट संज्ञान र राष्ट्रिय खेलकुद परिषदले विदाय गरेको हो सुमित महर्जनको कप्तानीमा रहेको नेपाली टोलीमा चौधजना खेलाड़ी रहेका छन् टोलीको उपकप्तानमा आशिक शेख प्रणित थापा सुशान्त सिंह थापा पवन सराफ जितेन्द्र सिंह ठाकुरी रविन्द्र शाही रवि कुमार शाह रविचन्द्र रविचन्द्र आशिष पोखरेल विजय चौधरी अनिल खरेल निरज ढकाल र रोशन अधिकारी रहेका छन् टोलीको मुख्य प्रशिक्षकमा बसन्त शाही र सहायक प्रशिक्षकमा राजु बस्नेत रहनु भएको छ टोलीको व्यवस्थापकमा रञ्जित तामाङ रहेका छन् राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले आयोजक मलेसिया ओमन थाइल्यान्ड सिङ्गापुर र बहरइनसँग प्रतिस्पर्धा गर्नेछ एसएससीले अन्डर सिक्सटिन प्रिमियर लिग क्रिकेट यसै वर्षदेखि सुरु गरेको प्रतियोगितामा नेपालले साउन उनातिस गते थाइल्याण्ड तीस गते सिङ्गापुर भदौ एक गते ओमन बहराइन र चार गते आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ एक बजेको अर्पण खबर सकियो अनितामस्कार